स्तम्भ अघि बढ़ाउमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा के कुरा सहयोगी र कुनकुन -कुन कुरा बाधक हुन्छ भन्ने बारेमा चर्चा गर्छौं साथै उध्यमशीलतातर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानुनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौं हुन त नियम कानून अनि नीतिको कुरा गर्दा यो ठूलो ओहदामा रहेका मान्छेकै लागि मात्रै हो भन्ने हामीलाई लाग्छ तर भएका नियम कानूनमा बाँधेर काम गर्ने अनि फेरि त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हो नि होइन र पड़ौमा सधैँ जस्तै जुजुमानले एउटा बिरानो टापुमा सङ्घालिरहेका बजार सम्बन्धी अनौठा अनुभवको अन्तिम अङ्क आज हामी सुन्छौं विश्वका 30 भन्दा बढी भाषामा अनुवाद भइसकेको केन्सकुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यबाट जनाथन अर्थात जुजुमानका अनुभवले हामीलाई बजार उद्यम अनि यिनीहरूसँग जोडिएका नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर त्योभन्दा अगाडि अहिले धेरै नै चर्चा हुने वातावरण संरक्षणको एकैछिन कुरा गरौन फेरि यहाँलाई लाग्न सक्छ वातावरण संरक्षणमा सम्पत्ति अधिकार बजार अनि उद्यम कहाँनिर जोडिन्छ बाँकी नरहने गरी सकिन्छन् तर कुनै कृषकले माछा पालन गरेका ठाउँमा माछाहरू भने राम्रोसँग हुर्कन बढ्न पाउँछन् सार्वजनिक ठाउँहरूमा हेरौ न उता यताउता जताततै फोहोर फालिएको हुन्छ तर मानिसहरूको आफ्नै घर र बगैँचा त सफा र सुन्दर नै हुन्छन् फेरि मानिसहरूले राँगा खसी बोका कुखुरा जस्ता जीव त खाइ नै रहेका हुन्छन् तर पनि राँगा लोप होलान् भनेर कसैले चिन्ता लिइराख्नु पर्दैन गैंडा बाघ जस्ता जीव न त हामी मोमो बनाउँछौ न त चाउमिनमा राख्छौं सुकुटी पनि बनाउँदैनौ तर पनि यिनीहरू लोपै हुने अवस्थामा पुगेका छन् यो कस्तो अचम्म लाग्ने कुरा हो नि होइन र यसलाई बुझ्न नेपालका सामुदायिक वनहरूको उदाहरण लिन सकिन्छ केही दशक अघिसम्म वन फडानी नेपालको ठूलो समस्याको रूपमा थियो तर समुदायलाई वनको स्वामित्व हस्तान्तरण गरेपछि अवस्था ठ्याक्कै उल्टो भयो अहिले त वनहरू संरक्षित मात्र छैनन् वनबाट स्थानीयहरूले आर्थिक भौतिक र अरू विभिन्न किसिमका फाइदा लिन पाइरहेका छन् साथै अहिले भने वनको बान मात्रा घट्नुको सट्टा बढ़िरहेको पाइन्छ यी सबै उदाहरणमा सम्पत्तिको अधिकार र त्यसले मानिसमा ल्याउने उत्प्रेराले फरक पारिरहेको हुन्छ सार्वजनिक पोखरीमा भएको माछा तपाईँले स्याहार सुसार गर्नु नै भयो भने पनि ती माछा त जसले पनि मारेर खान्छ सार्वजनिक पोखरी नै हो यसरी तपाईँको मेहनतको प्रतिफल तपाईँले पाउनुहोला भन्ने ग्यारेन्टी हुँदैन तर कुनै माछा पालन गरिराखेकाले आफूले गरेको मेहनतको प्रतिफल पाउँछु भनेर ढुक्क हुने ठाउँ रहन्छ वनजंगलकै कुरा गर्दा पनि पहिले पहिले नेपालको वनजंगल संरक्षण गर्नुमा समुदायका लागि कुनै उत्प्रेरणा थिएन किनकि वनजंगल संरक्षण गरेर उनीहरूले त्यसबाट प्रत्यक्ष लाभ पाउन सक्दैनथे बरू अल्पकालीन लाभका लागि वनजंगल विनाश गर्नमै उनीहरूलाई फाइदा थियो तर अहिले जब वनजंगलको स्वामित्व समुदायलाई हस्तान्तरण गरियो र त्यसबाट हुने लाभमा उनीहरूको अधिकार स्थापित गरियो समुदायहरू वनजंगल संरक्षण गर्न अग्रसर भएर लागिपरेको पाइन्छ त्यति मात्र नभएर अचेल सामुदायिक वनको माध्यमबाट ग्रामीण विकास शिक्षाको विकासमा पनि टेवा पुगेको पाइन्छ अहिले त समुदायहरू आफै नै कसरी दिगो तरिकाले वनको संरक्षण गर्ने कुन रुख विरूवा रोप्ने भन्ने कुरामा सक्रिय रूपमा सहभागी भएका छन् यी उदाहरणहरूले प्रष्ट्याउँछन् कि वातावरणीय स्रोत वा प्राकृतिक स्रोतमाथि समुदाय या व्यक्तिगत तहमा सम्पत्ति अधिकार कायम गरिएका ती समुदाय तथा व्यक्तिले त्यसको संरक्षणमा आफूलाई लगाउँछ किनभने त्यस श्रोतबाट पाइने लाभमा उसको पूरा अधिकार हुन्छ त्यसले गर्दा स्रोतको संरक्षण र दिगो प्रयोगका लागि उनमा उत्प्रेरणा जाग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ यो कुरा वन्यजन्तुका हकमा पनि लागू हुन्छ उदाहरणका लागि जिम्बावेको क्याम्प फायर भन्ने कार्यक्रमलाई हेरौं जिम्बावेका केही क्षेत्रहरूमा कुनै जनावरको संख्या यति धेरै हुन थाल्यो कि त्यसले अरू जीव र वनस्पतिलाई असर गर्न थाल्यो फेरि कुनै जनावरलाई भने चोर सिकारीले सखापाई पार्नेतिर लागे त्यसपछि जिम्बावे सरकारले क्याम्प फायर परियोजना ल्यायो उन्नाइस सय अस्सीको मध्यतिरको कुरा हो यस परियोजना अन्तर्गत स्थानीय प्राकृतिक सम्पदा जीवजन्तु र वनस्पतिको सिहार अनि रेखदेखको जिम्मा स्थानीय समुदायलाई दियो। यस अन्तर्गत उनीहरूलाई आवश्यक हुने आर्थिक प्राविधिक अनि कानूनी कुराबारे सरकारले उनीहरूलाई तालिम दियो पछि त्यस क्षेत्रका जीवजन्तु अनि वनस्पतिबाट हुने फाइदाबारे जानेर उनीहरूले प्राकृतिक वातावरणीय स्रोतको संरक्षण गर्न आफै अघि सरे संरक्षित जनावरको कुनै एउटा समयमा व्यावसायिक सिकारीलाई शिकार गर्न दिने जिउँदा जनावर नै बेच्ने काठ दाउराका लागि कुनै समयमा वनखुल्ला गर्ने जस्ता कामहरूबाट समुदायले अहिले पनि कमाइरहेका छन् भने सुखा समयमा जनावरको लागि खाना पानी पुर्याउने जंगली जनावरको स्वास्थ्य राम्रो बनाउने वातावरण तयार गर्ने जस्ता काम स्थानीयले गर्छन् यसरी जिम्बावेली सरकार र स्थानीय समुदायहरू दुवै पक्ष लाभान्वित भएका छन् यसरी सम्पत्ति अधिकार र उद्यमशीलताका मार्फत पनि वातावरण तथा वन्यजन्तुको संरक्षण गर्न सकिने रहेछ हाम्रै मुलुकका लागि पनि वातावरणीय तत्व र प्राकृतिक स्रोत संरक्षणका लागि यो राम्रो उपाय साबित भएको छ सा। वातावरणका विभिन्न क्षेत्रमा सम्पत्ति अधिकार उद्यमशीलताको भूमिका बारेको यो सामग्री पछि अब लाग्छ केन पुस्तक जनथन गलिबलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमान का स्वतन्त्र बजार अनुभव जान्नतर्फाल्डोरको ज्यूमा बसेर त्यो बिरानो टापुबाट बाहिरिरहेका जुजुमान आकाशमा उड्नुको मजा लिँदै थिए समय बित्दै गयो र कण्डोर उड्दाको संगीतमय वातावरणले उनलाई निन्द्राले झप्पै पर्यो कण्डोरको ज्यूमा सुत्दा सुत्दै जुजुमानले एउटा सपना देखे कि उनी एउटा साङ्गोरो गल्लीमा दौडिरहेका थिए र कालो लुगा लगाएका गार्डहरूले कुक्कुरसहित उनलाई लखेटिरहेका थिए ए बदमास ए नवागन्तुक पख पख तिनीहरू कराउँदै थिए डरले उनको छाती ढुक्क फुड्यो र उनी निराश हुँदै बडो कठिनसँग खुट्टाहरू चलाइरहेका थिए तिनीहरूको बीचबाट एकजना मान्छे निस्किन् उनी थिइन् ललिता तिनले गर्जिँदै आफ्ना मोटा औँलाले जुजुमानको घाटीमा पक्रन लागेको थियो जुजुमानले त ललिताले स्वाँ स्वाँ गरेको आवाजसमेत सुनिरहेका थिए त्यति नै बेला उनी निन्द्राबाट भ्यूजे के भएछ त्यो चराकको बाक्लो प्वाखलाई बेसरी समात्दै जुजुमानले आफैलाई सोधे केही बेरपछि उनीहरू एउटा चिरपरिचित तटमा ओल्लिए त्यहाँ त्यो उनलाई केही निर्देशनहरु दिए अब यो तटै तट नछोडिकन तिमी अगाडि जाऊ अलि पर उत्तरतर्फ मोड र त्यहाँ तिमीले खोजेका कुरा पाउनेछौ टाढासम्म बाक्लो घाँसका गुच्छाहरू त्यो खैरो बालुवामाथि हल्लिरहेका थिए समुद्रको पानी खैरो अनि चिसो थियो उनी सावधानीपूर्वक चराको पछाडिबाट बिस्तारै ओर्लिए तुरन्तै जोजुमानले आफू कहाँ पुगे भन्ने कुरा थाहा पाए म त घर पो आइपुगेछु त उनी खुसीले कराए अनि खुसीले दौडाँदै त्यो बलौटे तटमा उफ्रिए अनि फेरि कन्डोरतिर फर्के तर तिमीले त भनेका थियो तिमीले मलाई यस्तो ठाउँमा लैजान्छौ जहाँ राम्रै राम्रो मात्रै हुन्छ जुजुमानले जिज्ञासा राखे हो मैले भनेकै हुँ वार्डले भन्यो तर यो त्यहाँ जाने बाटो त होइन जुजुमानले तर्क गरे जहाँसम्म मलाई लाग्छ यो ठाउँमा पनि अझैसम्म त्यो बेला आइसकेको छैन तिमी जुन टापुबाट आयौ त्यो सहित जताततै जब बासिन्दाहरू वास्तविक रूपमा स्वतन्त्र हुन्छन् तब त्यो स्वर्ग हुन्छ टापु जुजुमानले एकै सासमा भने उनीहरू स्वतन्त्र छन् भनेर ललिताजी पनि त सधैँ यही फलाग्दै हिँड्नुहुन्छ नि लोकाचार मात्र वार्डले भन्यो स्वतन्त्रताको परीक्षण त कामबाट मात्रै हुन सक्छ जुजुमानले आफूलाई एकदम फुर्तिलो अनि तन्दुरूस्त महसुस गरे उनले जमीनबाट एउटा लट्ठी उठाए र सोचमग्न बालुवा कोटे रहे। किन यस्तो हुन्छ होला मैले त धेरै समस्या देखिरहेको छु तर यो समस्याको समाधान के होला कण्डोरले जुजुमानको प्रश्नलाई वास्तै नगरी आफ्ना पखेटाको सरसफाईमा समुद्रमा डुबुल्की मार्न थाल्यो सफाई सफाइसकेर पखेटालाई नरम बनाइसकेपछि कण्डोरले समुद्रबाट बाहिर हेर्दै भन्यो के तिमीले भविष्यको लागि दूरदृष्टि खोजिरहेका छौ अ, भनौ न जुजमानले भने यही त समस्या हो नियम बनाउने शासकहरूमा पनि सधैँ यही समस्या रहन्छ उनीहरू आफ्नै हिसाबको दूरदृष्टि राख्छन् र रा उनीहरू अरूलाई यसको पालना गर्न बाध्य बनाउँछन् जसरी तिमीलाई अरूमाथि आफ्नो विचार लाद्ने अधिकार छैन त्यसरी नै शासकहरूलाई पनि अरू अरूमाथि केही पनि लाद्ने अधिकार छैन यदि तिमीले यो गर्नुहुँदैन अर भने अरूहरूलाई पनि यसो गर भनेर भन्नुभएन तर आफू कहाँ छु कस्तो अवस्थामा छु आफ्नो क्षमता के छ र भोलिपछि के गर्न सकिन्छ भन्ने कुरा थाहा पाउनकै लागि पनि त दूरदृष्टि राख्नै पर्यो नि होइन र तिम्रा लागि होला तर आफ्नो विचार त अरूमाथि लादन भएन नि त्यो गिद्धले आफ्नो चुच्चोले बालुवा खोस्नँदै फाल्दै जुजमानको मुखतिर फेरि फर्क्यो एउटा खुला ठाउँमा आफ्नो विचारले काम गर्न अनुसन्धान गर्न तिमी आफूलाई ढुक्क सम्झन्छौ तर यो धरतीमा हजारौं जीव जन्तुहरू आफ्नो छुट्टै उद्देश्य खोजिरहेका हुन्छन् र आफ्नो छुट्टै संसार बनाउनका लागि उनीहरू प्रयत्नशील रहन्छन् त्यस्तो संसार जुन तिमीले उनीहरूका लागि सोचिदिएको भन्दा धेरै राम्रो हुन सक्छ पहिले कारण बनाऊ अभिप्राय बनाऊ सुन्दर अन्त्य त त्यसपछि आउँछ स्वतन्त्र व्यक्तिहरूले समस्याको अप्रत्याशित हलहरू पाउँछन् तर जो स्वतन्त्र छैनन् उनीहरूलाई अप्रत्याशित समस्या आइलाग्छ जुजुमानले निराश हुँदै जवाफ दिए तर कसैले पनि मेरो कुरा त सुन्दैनन् नि अरूले सुने पनि नसुने पनि तिमीले यो भनिरहनुपर्छ गरिरहनुपर्छ जसले सुन्ला उसले तिमीबाट साहस प्राप्त गर्नेछ बाढ समुद्रतिर उड्नका लागि फर्कियो जुजुमानले कराउँदै भने पर्ख त के म मेरा साथीहरूलाई फेरि भेट्न सक्छु जब तिमीले आफ्नो स्वर्ग बनाउनेछौ तब म उनीहरूलाई यहाँ देखाउन ल्याउनेछु जुजुमानले भन्दा ठूलो चरा र उसको ठूलो शरीरलाई हावामा हुइकिरहेको हेरिरहे एकछिनपछि वार्ड बादलमा विलीन भयो जुजुमान हिँड्न शुरू गरे त्यसपछि उनले आफ्ना खुट्टाहरू गढेको त्यो बालुवाको थुप्रो र आफ्नो शरीरलाई छोएको त्यो बतास बाहेक यात्राको अरू केही पनि कुरा सम्झनै सकेनन् जुजुमानले आफ्नो गाउँ प्रवेश गर्ने ठाउँको जलमार्ग देखे तुरन्तै उनी बन्दरगाहको जहाजको सामानको सुरक्षा गर्ने घर नजिकैको आफ्नो घरमा पुगे जुजुमानका दुब्ला र उदास चेहरा भएका बुवाले घरको अगाडिपट्टिको वरण्डामा डोरी बेरिरहेका थिए उनका आँखा आश्चर्यले ठूला भए जब उनले आफ्नो छोरालाई घर आएको देखे जुजु, मेरो छोरा तिमी कहाँ गएका थियौ उनको आवाज कापी रहेको थियो त्यही स्वरले भान्सामा भाँडा माझ्दै गरेकी आफ्नो श्रीमतीलाई उनले बोलाएर फर्क्यो हैन यो केको हल्ला हो जुजुमान कि आमा कराउँदै बाहिर निस्किन् अनि घर बाहिर आँगनमा आफ्नो छोरालाई देखेर खुसीले चिच्याइन् उनले जुजुमानलाई आफ्नो अंगालोमा निक्कै बेर राखिन। र रा उनलाई अलि पछाडि धकेलेर रा राम्रोसँग नियालिन् र रा आफ्नो पछोराले हर्षका आँसु पुछिन। कहाँ थियो मेरो बाबु तिमी भोकाएका त छैनौ तिनले आफ्नो श्रीमानलाई भनिन् जाउ न पान्छामा केही बनाउ जुजुका लागि पुनर्मिलनको उत्सवमा उनीहरू तीनैजना रमाए हुन त जुजुमानले बेला बेलामा बितेका कुराहरू सम्झिरहन्थे तर के भएको थियो कसरी भएको थियो भन्ने कुराहरू वर्णन गर्नका लागि गाह्रै थियो र मनमा नै खेस्राचित्र बनाउन थाले उनका आमाबाबु भने अविश्वास र खुशीको मिश्रणमा हाँस्दै रमाउँदै थिए उनले आमाले बनाएको मिठो मिठो तातो परिकारहरू रमाउँदै मजा मान्दै खाए र पछाडिको कोठामा गएर कुर्सीमा बसे पुरानो भण्डार को कोठा र बस्ने कोठाहरू अर्को कोठाबाट आएको आगोको रापले उज्याला थिए छोरा तिमी अब टूलो भएछौ उनको बुवाले भने उनले जुजुमानलाई बडो घुरेर हेरे र ठट्यौली पाराले भने छोरा अब तिमी फेरि तैरन्त त जाँदैनौ नि जान्न बुबा जुजुमानले भने म अब यही बस्छु यहाँ गर्नका लागि धेरै कामहरू छन् ो टापू में जुजुमान ने संघा स्वतंत्र बजार यात्रा अनुभव केन्स कुल को पुस्तक द एडवे जोनथन गालीवल अ फ्री मार्केट ओडिसी को नेपाली जुजुमान का साहसिक कार्य एक स्वतंत्र बजार अनुभव उन्चालीस अंकसम हमीर निरंतर जुजुमान का अन्भव ठट्यौली पारा लिने भए पनि जुजुमानले बिरानु टापूमा संगालेका बजार सम्बन्धी अनुभवहरूले उद्यम अनि बजार सम्बन्धी नीतिहरू बुझ्न हामीलाई मदत पुग्यो होला भन्ने विश्वास हामीले जुजुमानको अनुभव सुन्न त सकियो तर आउने अङ्कमा हामी अर्कै कुनै कथालाई यसरी नै प्रस्तुत गर्नेछौ जसले हामीलाई उद्यमशीलतातर्फको हाम्रो यात्रामा अगाडि बढ्न सघाउ पुर्याउला कि भन्ने हामीले विश्वास लिएका छौं